साथी युएस एम्बेसीको सहयोग तथा जिपिवाईसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साहित्य विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ कृपा सिक्देल म सुजन श्रेष्ठ हामीलाई सुनिरहनु भएको साथीलाई नयाँ वर्ष दुई हजार तिहत्तरको शुभकामना र शुभेच्छासहित आजको कार्यक्रममा स्वागत गर्न चाहन्छौँ गएको अंकमा क्लिनिकल साइकोलोजिस्ट डाक्टर विजय ग्यावालीसँग विपत्ति पछिको मानसिक स्वास्थ्यको विषयमा कुरा गऱ्यौँ र साथसाथै उहाँ मार्फत हामीलाई प्राप्त मनोजिज्ञासाहरूको सम्बोधन गर्यौँ साथी हामीलाई सुन्दै हुनुहुन्छ भने आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट इमेल पनि पठाउन सक्नुहुन्छ हामी अर्को हप्ता यसै समयमा एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ तिम्रो नयाँ वर्ष कस्तो भयो सुजन मेरो रमाइलै भयो कृपा परिवार नातेदारसँग रमाइलो गरी बित्यो मेरो नयाँ वर्ष त हामीलाई सुनिराख्नु भएको साथीको नयाँ वर्ष पनि पक्कै उल्लासमै भयो होला साथीभाइ परिवारसँग रमाइलो गर्नुभयो होला र नया जोस र उमङ्गसँग नयाँ वर्षप्रति आशावादी बन्नुभयो होला पक्कै पनि कृपा नयाँ वर्ष नयाँ जोस र आस संचार गर्ने क्षण नै हो फेरी हामी नेपालीहरू कति भाग्यमानी छौँ एक वर्षमा थुप्रैचोटि नयाँ वर्ष मनाउन पाउँछौं नयाँ वर्ष मनाउने क्रममा कोही साथीले रक्सीको चुस्कीसँगै नयाँ वर्षदेखि रक्सी छोड्ने प्रहर गर्नुभयो होला कसैले चुर छोड्ने कसम खानुभयो होला कोही अबदेखि अल्छी बन्दिनँ भनेर आफैसँग सङ्कल्प गर्नुभयो होला अनि कतिले अब नयाँ वर्षदेखि तौल घटाउने निधो पनि गर्नुभयो होला आजकल तिमीले भने जस्तै धेरैजनाले यस्ता आफैसँग सङ्कल्पहरू गरेको पाएको छु मैले फेसबुक ट्विटर आदि सामाजिक सञ्जालको भित्तामा पत्र यस्ता कुराहरू धेरै देख्न र सुन्न पाइन्छ यसलाई अङ्ग्रेजीमा न्यु इयर रेजुलेसन अर्थात् नयाँ वर्षको सङ्कल्प भनेर बुझ्न पनि सकिन्छ यसको बारेमा आज हामी कुरा गर्दैछौ नि होइन सुजन हो आज हामी किन धेरै मानिसहरू नयाँ वर्षकै अवसर पारेर यस्ता खालका सङ्कल्पहरू गर्छन् त यो प्रश्नमा निहित मनोविज्ञान बुझ्ने कोसिस गर्छौँ र के यस्ता सङ्कल्पहरू साँच्चैकै टिकाउ हुन्छन् त भन्ने प्रश्नको जवाफ पनि खोज्छौँ कार्यक्रमको पहिलो खण्डमा साथी तपाईँ आफू शारीरिक रूपमा स्वास्थ्य हुनको लागि के के गर्नुहुन्छ एकचोटि धेरैजसो मानिसहरू आजकल आफ्नो स्वास्थ्यप्रति गम्भीर भएको पाएको छु मैले चाहिँ त्यसैले आजकल एक्सर्साइज जिम दौडने आदि क्रियाकलाप गर्नुहुनेको सङ्ख्या धेरै बढेको छ कृपा सोच्न दाँत स्वस्थ राख्न अधिकांश मानिसहरूले दिनको एकपटक त ब्रस्त गरेकै हुन्छन् नि हो नि सुजन, तर हामीले शारीरिक रूपमा स्वस्थ हुनलाई विभिन्न उपायहरू अप्नाए जस्तै हाम्रो मन र दिमागलाई स्वस्थ राख्न के के गरिरहेका छौँ त हामी स्वास्थ्यभन्दा शारीरिक स्वास्थ्य मात्रै बुझेका हुन्छौँ तर मानसिक पक्षलाई अक्सर मतलब गर्दैनौँ यसले गर्दा धेरै नै पछि गएर विभिन्न समस्याहरू निम्ताउन सक्छ समस्या आइपरेपछि उपचार गर्नुभन्दा समस्या हुनै नदिनु बुद्धिमानी कुरा हुन्छ आज हामी आफ्नो दिमागलाई स्वास्थ्य राख्न के गर्न सकिन्छ त भन्ने सवालमा एउटा उपाय र तक्निकको बारेमा चर्चा गर्छौँ कार्यक्रमको दोस्रो खण्डमा कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइक विज्ञान टिप्पणी छ जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्नेछ कृपा तिमीले नयाँ वर्षमा आफ्नो बानी सुधार्न अथवा केही नयाँ कामहरू गर्न सङ्कल्प गर्छौँ सङ्कल्पहरू गर्ने गर्छु तिमीले गरेका सङ्कल्पहरू कति पुगेका छन् तिमीलाई के लाग्छ किन तिम्रो धेरैजसो सङ्कल्पहरू पुरा हुँदैनन् त त्यसको कारणहरूको बारेमा मैले त्यति सोच्नै पाएको छैन तर मेरो विचारमा के के सङ्कल्पहरू गरे भन्ने कुराको याद नै हुँदैन पछि गएर तिम्रो जस्तो अवस्था धेरैको पाएको छु मैले मलाई मानिसहरू किन नयाँ वर्षको अवसर पारेर यस्ता सङ्कल्पहरू गर्छन् तर पछि आफैले गरेको सङ्कल्पहरू चाहिँ पुरा गर्न सक्दैनन् त भन्ने कुराको खुल्दुली हुन्छ सायद यो मानिसहरूको एउटा बानी नै हो कि तर यसभित्र लुकेको मनोविज्ञान बुझ्न रोचक हुन्छ पक्कै पनि कृपा हाम्रो प्रयास पनि त्यही हो यसै सिलसिलामा हामीले मानिसहरूलाई नयाँ वर्षको अवसरमा सङ्कल्प गर्नुहुन्छ कि गर्नुहुँदैन र गरेको खण्डमा ती सङ्कल्पहरू पूरा गर्नुहुन्छ कि गर्नुहुँदैन भनेर सोधेका थियौँ साथीहरूले के भन्नुभयो त जानौ न है तपाईँ न्युजु तपाईँ hmm. के कारणले न्यु रेजल्युसन बनाउनुहुन्छ धेरै मोटाएँ है यसपल्टको रेजोल्युसन चाहिँ मेरो हेल्थसँग रिलेटेड छ किन बनाउँछु भन्दाखेरि आई वन्ट टु बी भेजिटेरियन दिस टाइम hmm. यो चाहिँ यो इयरको रेजोल्युसन चाहिँ भेजिटेरियन बन्ने हो तपाईँको अहिलेसम्म कतिवटा न्यू रेजोल्युसनहरू सफल भएको छ फ्रेङ्कली स्पिकिङ एट्टी पर्सेन्ट चाहिँ सफल भएको छ बेसिकली एजुकेसनको सेक्टरमा चाहिँ अहिलेसम्म मैले राम्ररी गरिरहेको छु जुन रेजोल्युसन लिएर अगाडि बढाएको छु त्यो चाहिँ फुलफिल भएको छ अब रेस्ट अफ द सेक्टर जुन चाहिँ सोसियली एसोसिएटेड छ त्यसमा चाहिँ सक्सेसफुल भएको छैन सक्सेसफुल हुनुको कारण के होला हुनुको कारण चाहिँ अब जस्तो मैले भनिहालेँ एजुकेसनको सेक्टरमा मेरो डिटर्मिनेसन हन्ड्रेड पर्सेन्ट थियो त्यसैले भएर एउटा सोसियल सपोर्ट पनि पाएँ अब नहुनुको कारणमा चाहिँ नि जुन मैले एउटा सेट गरेको रेजोल्युसन मेबी त्यो नै रङ थियो होला तपाईँ न्यु रेजोल्युसन बनाउनुहुन्छ कि तपाईँ के कारणले न्यु इयर रिजोल्युसन बनाउनुहुन्छ धेरै कुरा हुन्छ लाइफको प्लानिङहरू फुलफिल गर्नुको लागि होइन केही कुरा एचिभमेन्टको लागि बनाउँछु मैले तपाईँको पहिला न्यु इयर रिजोल्युसनहरू फुलफिल भएको छ कि छैन अफकोस फिफ्टी सिक्सटी जति भएको छ त्यो नहुनुको कारण चाहिँ के होला अब ठ्याक्कै विभिन्न प्रब्लमहरू हुन्छ होइन र फ्रिएन्टली नजानुको धेरै कारणहरू हुन्छ पर्सनल पनि हुन्छ अनि सोसल अनेकौँ हुन्छ तपाईँ न्यु इयर रिजोल्युसन बनाउनुहुन्छ कि बनाउनु अफकोर्स यहाँ के कारणले तपाईँ न्यु रिजोलुसन बनाउनुहुन्छ आफूले आफ्नो डिजायर्सहरू फुलफिल गर्न कि त आफूले पहिल्यैदेखि सेट गरिरहेको गोल्स एचिभ गर्नलाई कतिको रिजो रिजोलुसनहरू तपाईँको सफल भएको छ अहिलेसम्म फोर्टी पर्सेन्ट त्यति धेरै छैन सिक्सटी पर्सेन्ट सफल नहुनुको कारण होला? के होला साह्रै त्यसमा ध्यान पनि धेरै गइदेन जस्तै लाग्छ तपाईँ न्यु इयर बनाउँछ किसन कतिको सफल भएको छ अहिलेसम्म सफल नहुँदा तपाईँलाई कस्तो लाग्छ सफल नहुँदाखेरि अब कहिलेकाहीँ अलिकति फ्रस्ट्रेसन हुन्छ mm. कमिटमेन्ट कमिटेड नभएको जस्तो हुन्छ कहिलेकाहीँ पढाइमा ध्यान दिनुपर्छ कहिलेकाहीँ साथीहरूसँग भेट भइरहेको हुन्छ उनीहरूले गर्दा पनि कमिटेड हुनसकेको हुँदैन तपाईँ न्यु इयर रिजु बनाउनुहुन्छ खासै त्यस्तो न्यु इयर रिजोल्युसन चाहिँ म बनाउदिन आफ्नो चलिरहेको कन्टिन्यू एममा चाहिँ म फलो गरिदिन्छु त्यही नै कुराहरू किन बनाउनु हुँदैन त्यो चाहिँ मेरो गोल्सहरू नै पहिल्यैदेखि नै सेटिङ भइरहेको हुन्छ त्यसमा चाहिँ अब त्यसमा आएको ब्यारियरहरूलाई आफ्नै किसिमले गरिरहेको हुन्छ नयाँ त्यस्तो खालको चेन्जिङ मेरो हुँदैन एउटा कन्टिन्युस फ्लोमा गइरहेको हुन्छ लाइफ त्यो अनुसार नै एज इट इज चलिरहेको छु मलाई यो न्यु इयर रिजोल्युसनमा विश्वास लाग्छ कि लाग्दैन अँ त्यो अब आफ्नो विश्वासको कुरा हो मलाई चाहिँ अब आफूमा सेल्फ कन्फिडेन्स छु होइन आफूमा विश्वास लाग्छ त्यो अरू कुराहरू चाहिँ ठिक छ जे जे जे मान्नुहुन्छ त्यो आफ्नो कुरा हो तपाईँ न्यु इयर रिजोल्युसन बनाउँछ कि बनाउँदैन न्यु इयर रेजोल्युसन म खासै बनाउँदिन कारण के भन्दाखेरि अब न्यु इयर रेजोल्युसन भनेर मेन्ली फोकस न्यु इयरकै दिनलाई गरेर गरिन्छ तर अब हाम्रो लाइफमा चाहिँ अब डे टु डे कुराहरू भइरहेको हुन्छ अनि त्यो अनुसार चाहिँ अब आफ्नो कमिटमेन्ट हो रेजोल्युसन भनेको एक किसिमको होइन त्यही कारणले गर्दाखेरि चाहिँ टाइम र सिचुएसनले जे दिन्छ त्यही अनुसारको कमिटमेन्ट अथवा रेजोल्युसन चाहिँ गर्ने गर्छ तपाईँ न्यु इयर रेजोल्युसन बनाउँछ कि बनाउँदैन म खासै बनाउँदिनँ के कारणले बनाउनु न त्यो खासै भनियो भने रिजोल्युसन कतिपय पहिला ट्राई पनि गरेको होइन त्यो बेला फलो गर्न सकिएन अनि आफूले गर्ने कुराहरू भनेको चाहिँ आफै चेन्ज हुँदो रहेछ क्या आफूले अब त्यो टाइमअनुसार सिचुएसन अनुसार चाहिँ आफै हुँदोरहेछ त्यही भएर खासै रिजोल्युसन चाहिँ बनाउँदिनँ म पहिला बनाउनु हुन्थ्यो तपाईँले अहिले चाहिँ के कारणले छोड्नु भयो त्यो त्यही टाइम एन्ड सिचुएसनले गरेर फलो नै गर्नु नसक्ने भयो क्या त्यही भएर आफूलाई चाहेको कुरा आफूले सोचेको कुराहरू अब विल पावर भएसम्म त सकि नै हाल्छ होइन त्यही भएर तपाईँ न्यु इयर रिजोल्युसन बनाउनु हुन्छ कि बनाउनु हुँदैन म खासै न्यु इयर रिजोल्युसन चाहिँ के कारणले बनाउनु हुँदैन कस्तो भने अब इयरली थ्री डेज हुन्छ र थ्री हन्ड्रेड सिक्सटी फाइभ डेजको लागि अहिले नै प्लान गर्नु भनेको पछि त्यो फुलफिल भएन भने फेरि दुनियाँ टेन्सन हुन्छ होइन त्यो फेरि स्ट्रेस होला होइन आफै फ्रस्ट्रेसनमा भइन्छ त्यही भएर जे आउँछ त्यसलाई फेस गर्दै गइन्छ होइन सो म त्यो विश्वास गर्दिनँ यो विश्वास त पहिला अहिलेदेखि नगर्ने हो कि पहिला गर्नुहुन्थ्यो कि अहिले भर्खर हो अँ पहिला एक दुईचोटि ट्राई गरे हो होइन बट त्यो गोल जुन हामीले टार्गेट गरेर हुन्छ त्यो एचिभ भएन भने चाहिँ अब स्ट्रेस होला होइन प्रब्लम हुन्छ अनि सेल्फ स्टिमले होला त्यही त्यही भएर चाहिँ बरु पछि जे आउँछ त्यसलाई फेस गरौँ भनेर चाहिँ अलिक बनाइँदैन पहिला चाहिँ के कारणले तपाईँको गोल फुलफिल भएन पहिला त्यही हो टाइम म्यानेजमेन्ट हुँदैन मेन कुरो र कति प्रब्लमहरू नयाँ एराइज हुन्छ होइन अनि त्यसलाई डिल गर्न नसकेपछि त्यो रिजोल्युसन टाइममा हामीले फुलफिल गर्न सक्दैन त्यसले तपाईँ न्यु इयर रेजोल्युसन बनाउनुहुन्छ कि बनाउनु हुँदैन म रेजोल्युसन बनाउँदैन किनभने फि एउटा थिमेटिक रेजोल्युसन भन्ने त हुन्छ म के चाहन्छु के गर्नु चाहन्छु भन्ने त्यो त्यसको रेजोल्युसन चाहिँ हुन्छ तर कुन दिनमा कुन समयमा के गर्ने भन्ने त्यो चाहिँ हुँदैन किन किनकि त्यो प्लानिङमा एउटै मात्र फ्याक्टरले अफेक्ट गर्दैन मल्टिपल फ्याक्टरहरू हुन्छन् अनि त्यसले गर्दाखेरि चाहिँ प्रायः जस्तो चाहिँ फेल नै हुन्छन् मेरो विचारमा चाहिँ मलाई के लाग्छ भने मान्छे फ्लेक्जिबल हुनुपर्छ समयले जे माग्छ सिचुएसनलाई जे माग्छ त्यसलाई चाहिँ फोकस गर्न जानुपर्छ तर अब जुन प्लान जुन काम मैले आज गर्छु या भोलि गर्छु भनेको थिएँ त्यो दिन मैले गर्न पाएन भने म त्यो दिन अर्को दिन अर्को दिन गर्छु तर मेरो आफ्नो प्लानलाई चाहिँ त्यति सिरियस भएर हुन्छ नि त्यसरी चाहिँ म लाग्दैन धन्यवाद साथी आशिषलाई कस्तो रोचक र रमाइलो लाग्यो मलाई साथीहरूको उत्तर सुनेर साथीहरूको धेरै खालको उत्तरहरू पायौँ हामीले कसैले नया वर्षको अवसरमा सङ्कल्प गर्नुहुँदो रहेछ कसैले गर्नु नहुँदो रहेछ र कसैले पहिले गरे तापनि अहिले गर्न छोड्नु भएको रहेछ धेरैजसो साथीहरूले आफूले गरेको सङ्कल्प पुरा गर्न असमर्थ भएको पनि पायौँ उहाँहरूको अनुसार आफ्नो असमर्थताको कारण चाहिँ सङ्कल्पमा समर्पण नहुनु उद्देश्यमूलक सङ्कल्प नहुनु दैनिकीको अल्झनले गर्दा ध्यान दिन नपाउनु आदि तर्कहरू प्रस्तुत गरेको पायौँ हामीले र रोचक कुरा चाहिँ केही साथीहरूले पहिले पहिले सङ्कल्प गर्दा असफलता हात लागेछ र त्यसपछि उत्पन्न एक किसिमको निराशापनको कारणले गर्दा फेरि सङ्कल्प गर्न छोड्नुभएको पनि रहेछ मेरो कुरा गर्ने हो भने सुजन मलाई पनि आफ्नो सङ्कल्प पुरा नगर्दा आफैप्रति नकारात्मक धारणा आउँछ मलाई पनि कहिलेकाहीँ यो नयाँ वर्षमा गरिने संकल्प बेकारको कुरा हो कि भन्ने शङ्का पनि राख्छ तिमीले भने जस्तै कुरा हामीले साथीहरूबाट पनि सुन्यौ नयाँ वर्षमा गरिने सङ्कल्प पहिला पनि हुन्थ्यो होला तर आजकल यो चाहिँ धेरै नै बढेको हो कि भन्ने भान भएको छ मलाई यसको केही तथ्याङ्क छ तिमीसँग नेपालमा त्यस्तो खालको अध्ययन भएकै छैन तर अमेरिकामा भएको एक अध्ययनले चाहिँ करिब पचास प्रतिशत अमेरिकीहरूले नयाँ वर्षमा सङ्कल्प गर्दा रहेछन् तर आठ प्रतिशतले मात्र ती गरेका सङ्कल्पहरू पुरा गर्न सक्दा रहेछन् अघि हामीले साथीहरूलाई सोद्धा पनि यस्तै मिल्दोजुल्दो तथ्याङ्क पाएका थियौँ तर पनि मेरो विचारमा यसको आकर्षण हो अब हामी यसका मनोविज्ञान बुझ्नको लागि केन्द्रीय मनोविज्ञान विभाग त्रिभुवन विश्वविद्यालयमा प्रधान गर्नुहुने मनोविद खेमराज भट्टसँग कुराकानी गरेका थियौँ आउनुहोस् उहाँसँगको कुराकानी सुनौ न तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद तपाईँको नयाँ वर्ष कस्तो भयो राम्रै भयो तपाईँले नयाँ वर्षमा केही सङ्कल्पहरू लिनुभएको छैन लिएन केही पनि मानिसहरू नया वर्षको अवसरमा किन बढी आशावादी हुन्छन् होला नयाँ वर्षको नया वर्ष भन्ने बित्तिकै एक त हाम्रो नेपालमा कल्चरल मान्यता के छ भने नयाँ वर्ष भन्ने बित्तिकै नयाँ बिगिनिङ हो अनि त्योबाट मान्छेहरू आशावादी हुनु स्वाभाविकै पनि हो र अर्को के पनि छ भने हामी अप्टिमिस्टिक बास भन्छौँ त्यसलाई प्रायः मान्छेको एउटा टेन्डेन्सी कस्तो हुन्छ भन्दा आफ्नो सबै कुरोहरू भविष्य चाहिँ राम्रो हुन्छ भन्ने सोच्ने अनि त्यो पनि अब नयाँ वर्ष नै परेको हुनाले अगाडि जेसुकै भए पनि अब चाहिँ राम्रो हुन्छ भनेर सोच्ने हुनाले सायद त्यो भएको हुनुपर्छ धेरैजना मानिसहरू चाहिँ नयाँ वर्षको अवसरमा आफ्नो बानीलाई परिवर्तन गर्ने भनेर कयौँ सङ्कल्पहरू गर्छन् किन धेरै मानिसहरू आफूले परिवर्तन गर्छु भनेर गरेको सङ्कल्प पुरा गर्न असमर्थ हुन्छन् तपाईँ सही भन्नुभयो विभिन्न अनुसन्धानले के देखाएको छ भन्दा मान्छेहरूले सङ्कल्प गर्छन् तर सङ्कल्प गरेको लगभग धेरैले सुरुमै त्यो सङ्कल्पहरू चाहिँ पुरा गर्न सक्दैनन् पहिलो घाँसमै ढुङ्गा लाग्ने भन्छ नि त्यस्तो भइरहेको हुन्छ र अब यसका धेरै कारणहरू हुन्छन् एउटा त हामी के गर्छौँ भने सङ्कल्प गर्ने बेला अलिकति बढी भावुक हुन्छौँ अनि ठुला ठुला योजनाहरू बनाउँछौँ र त्यो योजनाहरू चाहिँ हामीले एचिभ गर्न त्यति सम्भव हुँदैन र अर्को कस्तो हुन्छ भन्दा हामीले त्यो योजना त बनायौँ अब यो गर्छु त्यो गर्छु तर त्यसको कसरी गर्ने भन्ने त्यसको स्ट्राटेजीहरू हामीले बनाउँदैनौँ अनि अर्को तेस्रो कुरो चाहिँ मुख्य के हुन्छ भन्दा धेरै मान्छेहरू चाहिँ अघिल्लो वर्ष गरेको जुन योजनाहरू छ त्यो फेल भएको हुनाले फ्रस्ट्रेसनमा आइरहेको हुन्छ अनि त्यो गर्दा त्यो फ्रस्ट्रेसनको बेलामा बनाएको योजनाहरू पक्कै पनि त्यति राम्रो हुँदैनन् र अर्को चाहिँ हामीले अब भविष्यको बारेमा त्यति राम्रोसँग सोचिरहेको हुँदैनौँ भविष्यमा अरु अरु के कस्ता समस्याहरू आउँछन् ती कुराहरू हामीले खास हेक्का राख्दैनौँ अहिले चाहिँ प्लान गर्छौँ अनि त्यो बेला के के हुने भन्ने कुरोहरू चाहिँ त्यति हेक्का नराख्ने उनीहरूले पनि यो समस्या देखिरहेको हुन्छ भनेपछि त मानिसहरूले लहरमा बनाउँदो रहेछन् होइन सर लहरमा अब सबैले त होइन तर धेरैजसो मान्छेले चाहिँ त्यो बनाउने बेला त्यति राम्रोसँग ध्यान दिँदैनन् किनभने नत्र यो अलमोस्ट पचहत्तर पर्सेन्ट चाहिँ फेल हुनु भनेको पक्कै पनि उनीहरूले योजनाहरू त्यति राम्रोसँग बनाएको हुँदैन यसो हेर्दा मानिसहरूको एउटा व्यवहारको ढाँचापु देखियो जस्तै धेरै मानिसहरूले आफूले बोलेको कुरा पुरा गर्दैनन् भन्ने कुरा बुझ्यौँ नि यसबाट होइन सर अब यसलाई हो पनि भन्नुपर्छ होइन पनि भन्नुपर्छ हो कुन अर्थमा भने अब हामीले अघि नै कुरो गर्छौँ धेरै मान्छेहरूले आफ्नो प्रमिसेसहरूमा फुलफिल गर्न सक्दैनन् तर होइन किन पनि हो भन्दा अब कतिपय मान्छेहरूले धेरै एकभन्दा बढी योजनाहरू बनाउँछन् अनि त्यो सबै योजनाहरू पुरा हुनु सम्भव हुँदैन तर केही योजनाहरू चाहिँ उनीहरूले पुरा पनि गरेको हुन्छ र अर्को कुरो के छ भन्दा अब उनीहरूले योजना बनाउन चाहिँ राम्रै नियतले बनाएको हुन्छन् सक्छु नै भनेर बनाएको हुन्छन् वास्तवमा सक्ने पनि हुन्छन् तर के हुन्छन् त्यो योजनालाई कसरी फुलफिल गर्ने भन्ने प्र्याक्टिकल उपायहरू चाहिँ उनीहरूले थाहा नभएर पनि हो भनिन्छ बानी परिवर्तन गर्न निकै नै गाह्रो हुन्छ अब यो बानीकै कुरा गर्दाखेरि यो बानी चाहिँ कसरी निर्माण हुन्छ मानिसहरूमा आ, बानी निर्माण हुने धेरै प्रक्रियाहरू छन् तर हामीले मुख्यतया दुईवटा कुरोहरूलाई बढी जोड दिन्छौँ एउटा चाहिँ हाम्रो लर्निंग एक्सपिरियन्सेस भन्छौँ हामी हामीले अर्काको देखेर हेरेर अथवा हामीले जुन कुराहरूले हामीले रिवार्ड रिइन्फोर्समेन्टहरू पाउँछौँ त्यो कुरोले हाम्रो बिस्तारै बानीको रूप लिइरहेको हुन्छ र अर्को कुरो चाहिँ हामीले कसरी सोध्छौँ हामी कग्निसन भन्छौँ भन्दाखेरि हामी त्यो कुराहरूलाई वातावरणमा हुने कुरोहरूलाई कसरी इन्टरप्रेट गर्छौँ त्यसको बेसिसमा चाहिँ हाम्रो स्किमाहरू भन्छ भनेको एक खालको मेन्टल पिक्चर बनेको हुन्छ अनि त्यो चाहिँ बिस्तारै बानीको रूपमा परिवर्तन भइरहेको हुन्छ किन चाहिँ बानी बनिसकेपछि त्यसलाई परिवर्तन चाहिँ गर्न गाह्रो होला त्यसको केही कारणहरू छन् कि परिवर्तन गर्न अब बानी भन्ने बित्तिकै हामीले के भन्छ त भन्ने बित्तिकै इन्भोलेन्ट्री टेन्डेन्सी भन्छ होइन जसमा हाम्रो त्यति कन्सियस कन्ट्रोल हुँदैन भन्ने हामी सोध्छौँ त्यो कारणले के हुन्छ भने एक त हामी जुन हाम्रो बानी छ त्यो बानी छ भन्ने कुरो नै हामीलाई चेतना हुँदैन जस्तो भन्नुहोस् न हामी रिसाइरहेको हुन्छौँ तर ए मलाई धेरै रिस उठ्छ है भन्ने कुरो नै हामी अवेर हुँदैनौँ अवेरनेस नभइकन त्यो समस्या समाधान हुने कुरै भएन पहिलो कुरो अनि अर्को कुरो चाहिँ के छ भन्दा जुन हाम्रो बानी छ त्यो बानी चाहिँ हामीले सामान्य हो भन्ने सोच्छौँ जस्तो भन्नुहोस् कुनै डराउनु पर्ने बेलामा कोही मान्छे डरायो भने ए होइन त्यो त डराउनुपर्ने बेला थियो नि त त्यसो सोचिरहेको हुन्छ त्यो जे उसले गरिरहेको छ त्यो नै सत्यता हो भन्ने सोचिरहेको हुन्छ अनि र अर्को कुरो के हुन्छ भने हामीले बानी सुधार गर्न त खोजिरहेको हुन्छौँ तर हामीले एउटा कुरो के याद गर्नुपर्छ भने बानी सुधार गर्ने बेला हामीले कस्ट बेनिफिट एनालाइसिस भन्छौँ त्यो बानी ले कति मलाई घाटा गरेर आएको छ र त्यो बानी बदल्नुको लागि मैले जुन कसरतहरू गर्नुपर्छ त्यो चाहिँ कतिको महँगो छ त्यो दुइटा बिस एनालाइस गर्दा प्रायः के देखिन्छ भन्दा अब बानी बरू सजिलो लागिरहेको बानी mm. अनि जुन कुरो उसले अब नयाँ गर्नुपर्छ सपोज भन्नुहोस् ल अब कुरा गरौँ कोही मान्छेलाई चाहिँ खानै धेरै बढी खान्छ अथवा धेरै मोटो छ mm. दुब्लाउँदाखेरि उसले जुन एक्सर्साइज गर्नुपर्छ जुन उसले मनपर्ने कुरोहरू छोड्नुपर्छ त्यो चाहिँ उसलाई बढी महँगो लाग्छ त्यो कस्ट बेनिफिट एनालाइसिसमा बानी नै अलिक सस्तो पर्ने हुनाले सायद यो भएको हुनुपर्छ मलाई एउटा अचम्म लाग्ने कुरा चाहिँ मानिसहरू चाहिँ नयाँ वर्षकै अवसरमा त्यो दिनमै चाहिँ आफ सङ्कल्प गर्छन् बानी परिवर्तन गर्न भनेर यदि परिवर्तन नै गर्नु छ भने अरू कुनै दिन गरे हुन्थेन र त्यही दिन चाहिँ किन रोज्नु पऱ्यो एकदमै सही भन्नुभयो अरू दिन पनि रोजे हुन्थ्यो र मैले के हाम्रो मान्छेहरूसँग यो सम्बन्धी तपाईँले गरेको कुरो सम्बन्धी पनि सोधपुछ गर्दाखेरि उनीहरूले के भन्यो भन्दा कतिपयले चाहिँ नयाँ वर्ष भनेको नयाँ बिगिनिङ हो यो भनेको पुरानो सबै कुरोहरू इरेज गर्ने र नयाँ एउटा जिन्दगी सुरु गर्ने हो भन्ने हाम्रो कल्चरल जुन मान्यता छ त्यसले गर्दा पनि हुन्छ त्यसले गर्दा हामीलाई नयाँ वर्ष एकदमै महत्त्वपूर्ण राख्छ अर्को कुरो के पनि हुन्छ भने मान्छेहरूले प्लान योजनाहरू टाइम टाइममा गर्ने हुन् नगर्ने त ता होइनन् तर के छ त नयाँ वर्ष महत्त्वपूर्ण भएको नि मान्छेलाई बढी याद हुने चाहिँ हो योजनाहरू कतिपयले चाहिँ टाइम टाइममा बिचमा पनि बनाउँछन् नेपालमा भोलिवाद भनिन्छ नि त्यो भोलिवादकै एउटा प्रतिफल त बनेको छैन नया वर्षमा गरिने सङ्कल्पहरू अब यो तपाईँले भनेको कुरो सही पनि हो मैले पनि भोलिवाद भन्ने जुन पढाएको थिएँ त्यो हेर्दाखेरि कतिपय मान्छेको हकमा चाहिँ यो सही पनि हो तर कतिपय मान्छेहरूले फुलफिल पनि गरिरहेको हुन्छन् एउटा अध्ययनले के देखाएको छ भने नयाँ वर्षमा गरेको सङ्कल्प यदि पुरा नभएमा मानिसहरू कालान्तरमा निराश त बन्छन् नै र त्योसँगै आफूले परिवर्तन गर्न चाहेको बानी झन जब्बर पनि समाउन प्रबल हुन्छ भनेको छ तपाईँको विचारमा यस्तो किन हुन्छ पहिलो कुरो त अब यो हजुरले जुन भन्नुभयो त्यो अनुसन्धानहरू चाहिँ अलिकति कन्ट्राडिक्टरी छ हजुरले भनेको अनुसन्धान पनि छ र केही अनुसन्धानले के पनि देखाएको छ भने मान्छेहरूले जुन नयाँ वर्षमा जुन बनाएको हुन्छ रिजोल्युसनहरू त्यो मध्ये लगभग साठी पर्सेन्ट मान्छेहरू जो फेल भएको हुन्छ नि त्यसमा नसकेको हुन्छ त्यो मान्छेले फेरि अर्को वर्ष चाहिँ योजना बनाउँछन् भनेर पनि देखिएको छ केही अनुसन्धानमा त्यो पनि देखेको छ र अब तपाईँले भनेको कुरोमा हामी कुरो गर्दाखेरि के छ भन्दा मुख्यतै अब हामीले जो मान्छेहरू रिपिटेडली फेल भइरहेको हुन्छन् उसले पहिला कुन कुन बेला योजना बनाएको सायद उसलाई याद नहुनसक्छ तर रिपिटेड फेलियरले गर्दा चाहिँ उली जुन बनाउने योजनाहरू हुन्छ चा, अब चाहिँ म सक्दैन कि भन्ने एक खालको उसमा चाहिँ आत्मविश्वासको कमी भएर पनि यो समस्याहरू आएको हुनसक्छ भनेपछि नयाँ वर्षमा गरिने सङ्कल्प तपाईँले के लाग्छ असल कार्य हो के एकदमै असल कार्य हो अरू बेला पनि गरिराखेर नयाँ वर्षमा गऱ्यो झनै राम्रो हो होइन नयाँ वर्षमा गरियो सुरु गरियो भने पनि राम्रै हो नराम्रो त होइन तर के भन्दा अब हामीले योजनाहरू बनाउनकाखेरि अलिकति कङ्क्रिट चाहिँ हुनुपऱ्यो भनेको स्ट्राटेजीहरू कसरी एचिभ गर्नु त योजना बनाउन त सजिलो छ होइन घरमा बसेर एकछिनले के सोचे भइहाल्छ तर त्यसलाई कसरी पुरा गर्छु भन्ने सोच सोच्नु सकियो भने चाहिँ राम्रो हो भनेपछि हाम्रो जे कुरा हामीले बनाउन खोजेका छौँ त्यो चाहिँ अमूर्त होइन मूर्त हुनु मूर्त नयाँ वर्षमा सङ्कल्प गर्दा मानिसहरूले के के कुराहरूमा ध्यान दिन सुझाव दिनुहुन्छ नयाँ वर्षमा जुन हामीले योजनाहरू बनाउँछौँ अहिले त हामीले लगभग बनाउने मान्छेले बनाइसक्यौँ अब अर्को पटक हामीले बनाउँदाखेरि अब हामीले त हामीलाई त सुविधा के छ भने नेपाली नयाँ वर्ष पनि छ अङ्ग्रेजी नयाँ वर्ष पनि छ होइन हामीले बनाउँदाखेरि पहिलो कुरो त के याद गर्नु पऱ्यो भने मैले अघि भने हामीले कङ्क्रिट योजनाहरू बनाउनु पऱ्यो जुन कुरोहरूलाई हामीले नाप्न सक्छौँ मैले कति गरेँ कति गरिरहेको छु नाप्न सक्छौँ त्यो गर्नुपऱ्यो र अर्को हामीले के गर्नु त्यसलाई चाहिँ जुन हामीले योजनाहरू बनाउँछौँ एकदम स्पेसिफिक हुनु पऱ्यो ल के गर्ने त मैले अब वेट घटाउने भने कति घटाउने होइन अथवा पढ्ने भने कतिसम्म पढ्ने यो बनाउनु पऱ्यो अर्को चाहिँ के हुनु पऱ्यो भने हाम्रो प्रायः योजनाहरू किन फेल हुन्छन् त भन्दा हामीले त्यो बेलामा भावना बगेर अनरियालिस्टिक खालको बनाउँछौँ है मैले अहिलेसम्म त केही गर्न सकेको थिएन अब चाहिँ म यति महिना यो गर्छु भन्छु बनाउँदाखेरि सकेसम्म त प्र्याक्टिकल हुन्छ कि हुन त्यो क्वेसन चाहिँ आफूलाई सोध्नु पऱ्यो अनि अर्को कुरो चाहिँ के हो भन्दा टाइम बााउन्ड्री चाहिँ राख्नु पऱ्यो हामीले बनाउनु यो योजना मैले बनाउँछु ओके ल म कहिले कति पर्सेन्ट कहिले कभर गर्छु कति पर्सेन्ट कहिले कभर गर्छु यो कुराहरू चाहिँ हामीले याद गर्नुपऱ्यो अर्को कुरो चाहिँ के छ भन्दा हामीले आफूलाई सानो सानो कामहरू हाम्रो पुरै गोल एचिभ नभयो भने सानो श्यान सानो कुरोहरू एचिभ भए पनि आफूलाई रिइन्फोर्स चाहिँ गर्नुपऱ्यो जसले गर्दा हामीलाई त्यो काम गर्ने चाहिँ मोटिभेसन भइरहेको हुन्छ कतिपय बेला के हुन्छ भने हामीले योजना त बनाउँछौँ अनि एक दुई दिन हाम्रो फुलफिल नहुने अब त सक्दैन कि भन्ने हामीले सोच्नु थाल्छौँ त्यो गर्नु भएन अलिकति गरेँ ओखे ल छ आज मैले यति गरेँ पहिला मैले योजना बनाएको थिएन योपालि मैले योजना बनाएँ कमसेकम मैले दस त सकेँ नि त्यसरी आफूलाई रिइन्फोर्स गर्नुभयो भने त्यसले पनि मद्दत गरेर हुन्छ र अर्को एउटा के भनिन्छ भन्दा हामीले प्रायः योजना बनाउँदाखेरि आफू लुकेर बनाउँछौँ अरूलाई हातपत्ता सेयर गर्दैनौँ अनि के हुन्छ भने हामी योजनामा अलिकति फेल हुने बित्तिकै म कति कहाँ छु भन्ने कुरो हामीलाई थाहा हुँदैन त्यो भएर आफ्नो कोही मान्छे जसले आफूलाई झकझग्याउनसक्छ त्यो चा, मान्छेलाई चाहिँ मैले यो योजना बनाएको छु यसरी एचिभ गर्छु एउटा कङ्क्रिट प्लान सुनाइदिनु भयो र मलाई टाइम टाइममा ऋण पोस्ट गरिदिनु भनिदिनु भयो भने त्यसले त्यो झकझग्याउने कुरोले पनि हामीलाई योजनाहरूमा पुग्न चाहिँ सजिलो भइरहेको हुन्छ र अर्को एउटा इम्पोर्टेन्ट कुरो के भन्दा हामीले योजना बनायो प्लान बनायो लेखिराख्यौँ र त्यो कति एचिभ गऱ्यो भने एउटा प्रोग्रेस डायरी भन्छौँ हामी प्रोग्रेस डायरी यदि हामीले मेन्टेन गर्न सकियो भने पनि त्यसले पनि ठुलो मद्दत गरेर आएको हुन्छ र अर्को कुरो के हो भन्दा हामीले बानी यदि सुधार गर्ने हो भने मुख्य कुरो भनेको पहिला मेरो बानीको बारेमा म अवेर हुन्छु पहिलो योजना चाहिँ त्यो हुनुपर्छ अनुसन्धानमा पनि के देखाएको धेरैजसो मान्छेहरूको खानपिनसँग सम्बन्धित वेट घटाउनेसँग सम्बन्धित नै बढी योजनाहरू हुन्छन् अनि त्यो हुँदाखेरि के गर्नु पऱ्यो त्यो त लागिसकेको पानी हो अघि हामीले कुरो गरिसक्यो हतपत्ता चेन्ज हुनु त गाह्रो हुन्छ त्यो भएर के गर्नु पऱ्यो भने पहिलो कुरो पानी चेन्ज गर्नु भनेको आफू अवेर हुनु पऱ्यो टाइम टाइममा ल आज मैले चेन्ज गर्न सकेन भने आज कमसेकम मलाई थाहा भयो मलाई रिसोर्स छ भने थाहा भयो भने भोलि थाहा भयो भने पछि बिस्तारै मलाई सुधार गर्नु चाहिँ हुन्छ र अर्को चाहिँ के छ भने धेरै जसो मान्छेहरूले एकभन्दा बढी योजनाहरू एकैपटक बनाउँछन् अनि त्योभन्दा राम्रो चाहिँ के हो बन्दा? एक एकपटक एउटा मुख्य एउटा योजना बनाउनुहोस् त्यसलाई तपाईँ एचिभ गर्नुहोस् तपाईँले एक, एक महिना डेढ महिनाको टार्गेट राख्नुहोस् फेरि अर्को बनाउनुहोस् त्यो हुँदाखेरि सायद राम्रो हुन्छ कि अस् तपाईँको अमूल्य समय र विचारको लागि धेरै धेरै धन्यवाद तपाईँले पनि यो ज्ञान विभाग त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गर्नुहुने मनोविद खेमराज भट्ट नयाँ वर्षमा गरिने संकल्प मनोवैज्ञानिक तवरले जानकारी सुजन भनेपछि नया वर्षमा संकल्प गरिने कुरा आफैमा नराम्रो त होइन रहेछ हामीले तिन चारवटा कुराहरूमा ध्यान दिनु पर्यो होइन त हो कृपा पहिलो कुरो त यदि हामीले आफ्नो बानी परिवर्तन गर्नु छ भने नया वर्ष कुर्नै पर्दैन हामीले जहिले आफूलाई आवश्यकता पर्छ त्यतिखेरै सुरु गर्दा उपयुक्त होला अनि सङ्कल्प गर्दा सानो कुराबाट सुरु गर्नुहोस् एकैचोटि धेरै महत्त्वकांक्षी नबन्नुहोस् र आफ्नो सङ्कल्प सकेसम्म छोटो सानो र मूर्त बनाउनुहोस् एकचोटिमा एउटा कुरा अथवा दिनुहोस् धेरै कुरा एकैचोटि नगर्नुहोस् र महत्त्वपूर्ण कुरा चाहिँ हामी मानेछौँ रोबट होइन भन्ने कुराको ख्याल गर्नुहोला कहिलेकाहीँ हामीले आफूले गर्नुपर्ने काम बिर्सिन सक्छौँ अथवा आफ्नो सङ्कल्पमा चुक्न सक्छौँ त्यही एकपटकको असफलतामा नअड्किनुहोस् र आफ्नो पूरै वर्षलाई असफलताको मानक नबनाउनुहोस् त्यस कुरालाई मनन गर्दै फेरि आफ्नो सङ्कल्प पुरा गर्न लाग्नुहोस् यति कुराहरू साथीले याद राख्नुभयो भने पक्कै पनि आफ्नो सङ्कल्प अर्थात् रेजुलेसनमा सफल बन्न सकिन्छ नै र साथीको यो वर्ष गर्नुभएको सम्पूर्ण सङ्कल्पहरू सफल होस् भन्ने कामना गर्न चाहन्छौ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सामग्री लिएर फेरि आउने नै छौँ उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ साथी मानसिक स्वास्थ्य भन्दा तपाईको दिमागमा झट्ट के आउँछ विचार गर्नुहोस् त मेरो अनुभव र अवलोकनले चाहिँ के भन्छ भने मानिसहरू मानसिक स्वास्थ्य भन्ने बित्तिकै मानसिक रोगबारेमा धेरै सोच्छन् जस्तो लाग्छ मानिसहरू मानसिक स्वास्थ्यको बारेमा कम मात्रामै जानकारी राख्छन् यो नेपालमा मात्रै होइन विश्वमै यस्तो प्रवृत्ति देखिन्छ भनिन्छ मानसिक स्वास्थ्यको सवालमा विश्वको कुनै देश विकसित छैन विकसित भनिएका देश पनि विकास उन्मुख नै छ रे यसरी हेरियो भने नेपाल त झनै पछाडि छ यहाँ के कुरा याद गर्नुपर्छ भने कृपा मानसिक स्वास्थ्य भन्नाले मानसिक रोगसँग मात्रै जोडेर हेर्नुहुँदैन मानसिक स्वास्थ्य सबैले बुझ्नुपर्ने र सबैसँग हुनुपर्ने महत्त्वपूर्ण कुरा हो साथी तपाईँलाई रोग लागेपछि अस्पतालमा उपचार गर्दा कति पैसा जान्छ कति समय र ऊर्जाको नष्ट हुन्छ यस्तो रोग नलागोस् भनेर तपाईँले के के गर्नुहुन्छ सायद अलि मिलाएर खानपान गर्नुहुन्छ होला मासु कम खानुहुन्छ होला एक्सर्साइज बढी गर्नुहुन्छ होला बिहान दौडिनुहुन्छ होला योगा गर्नुहुन्छ होला तर आफ्नो दिमागलाई स्वास्थ्य राख्न दिनदिनै के के कुराहरू गर्नुहुन्छ त यसो सोचौँ त शारीरिक स्वास्थ्य स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ तर मानिसहरू कमै मात्रामा आफ्नो मानसिक स्वास्थ्यको बारेमा सोच्छन् होला तिमीलाई के लाग्छ कृपा मानिसहरू शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य बनाउन सक्छन् विडम्बना के छ भने हामी आफ्नो दिमागलाई त्यति महत्व दिँदैनौँ जसरी हामीले आफ्नो दातलाई स्वास्थ्य राख्न ब्रस गर्छौं त्यसरी नै केही सरल उपाय र तरिकाले आफूलाई मानसिक रूपमा स्वास्थ्य राख्न सक्छौं भन्ने कुरामा हामी ध्यान दिँदैनौं हामीलाई सुनिरहनु भएको साथीलाई के हो त्यस्तो उपाय र तरिका देऊ न एकदम सजिलो छ सा सुजन सायद हामीले दिनदिनै गरिरहेका पनि हुनसक्छौ तर ख्याल गर्न नसकेको हुनसक्छ तपाईँ आफ्नो दिमागलाई स्वस्थ राख्न अथवा आफूलाई मानसिक रूपमा स्वास्थ्य राख्न नियमित रूपमा दिनदिनै पाँचवटा कार्यहरू के के गर्नुहुन्छ हो त यो त कमाइले सोच्ने प्रश्न पो हो यो प्रश्नले कसरी फाइदा गर्छ हामीलाई भन त पहिलो त यसले आफ्नो मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउँछ त्यसपछि महत्वपूर्ण कुरा हामीलाई हुन सक्ने मानसिक समस्या तनावबाट जोगाउन मद्दत गर्छ आफ्नो दिमागको स्वास्थ्यलाई ख्याल राख्न तिमी के के पाँचवटा कार्यहरू नियमित रूपमा गर्छौ त कृपा म बिहान उठेर एक्सर्साइज र एकछिन ध्यान गर्छु अनि इन्टरनेटबाट आफूलाई उत्प्रेरित गर्ने दिनदिनै कसैको भनाई पढ्छु अथवा उत्प्रेरणा जगाउने भिडियो हेर्छु साँझ गीत सुन्दै म बिस मिनट छिटो छिटो हिँड्छु र दिनदिनै म एकजना साथीसँग फोनबाट होस् या सामाजिक सञ्जाल मार्फत कुरा गर्छु र सुत्ने बेला आजको दिन कस्तो भयो भनेर आत्मसमीक्षा गर्छु र अर्को दिनको आफ्नो उद्देश्यहरू तय गर्छु कस्तो सरल तरिका यो त सबैले गर्न सक्ने चिज पो हो यही सरल तरिकाले गर्दा आजकल विश्वको विकसित भन्ने देशहरू जस्तै बेलायत अमेरिका अस्ट्रेलिया आदिमा यसको आकर्षण दिन प्रतिदिन बढिरहेको छ साथी थाहा पाइहाल्नुभयो होला कति सरल तरिकाहरूले नै हाम्रो दिमागलाई स्वस्थ राख्न सकिँदो रहेछ हो नि फेरि यसको अर्को राम्रो पक्ष के हो भने यसमा कसैले यो गर त्यो गर भन्ने निर्देशन हुँदैन यो त आफ्नो लागि आफैले गर्ने कुरा हो जसले गर्दा आफूलाई मजा लाग्छ र साथ साथै आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल रहन्छ आजदेखि अवश्य नै सुजन यो त सरल र एकदमै प्रभावकारी उपाय हो तर केही कुराहरूमा तिमीले ध्यान दिँदा चाहिँ होला है पहिलो नम्बरमा सामाजिकरण जस्तै साथीभाइ परिवारसँगको सम्बन्धको कुरा आउँछ दोस्रो नम्बरमा सक्रियता केही आफूलाई मनपर्ने कुरा गर्ने जसले आफ्नो दिमाग र शरीरलाई चलायमान राख्न मदत गर्छ तेस्रो नम्बरमा सिकाइ केही नयाँ कुराहरूको सिकाइ र गतिविधिमा आफूलाई संलग्न गर्नु चौथो नम्बरमा सामाजिक सेवा केही कार्यहरू गर्नु जसले समाजलाई फाइदा पुगोस् पाँचौँ नम्बरमा आफ्नो वातावरणको चेतना अथवा अङ्ग्रेजीमा त्यसलाई माइन्डफुलनेस भनिन्छ यसमा आफ्नो सोचाइ कार्य भावनाप्रति चेतना जगाउने कार्य हुन्छ जस्तै ध्यान गर्नु खाँदाखेरि खानाको मजाले स्वाद लिनु यसका केही उपायहरू पर्छन् धन्यवाद कृपा यो कुराहरूमा अवश्य पनि ध्यान दिनेछु फेरि सुजन त्यहाँ भनेको सबै पक्षहरू तिमीले अनिवार्य रूपमा गर्नुपर्छ भन्ने छैन नि तर तिमीले यस्ता गतिविधिहरू तय गर्दा ती पक्षहरू समावेश गरेमा चाहिँ उत्तम हुन्छ अब म ती पाँच कुराहरू सोचेर गमेर लेखेर आफ्नो कोठाको भित्तामा टाँसु र त्यसलाई आफ्नो दैनिकेमा उतार्न कोसिस गर्छु त्यसको लागि तिमीलाई शुभकामना छ धन्यवाद कृपा हामीलाई सुनिरहनु भएको साथीले पनि अब एकचोटि आफ्नो दिमागलाई स्वास्थ्य राख्न अथवा आफूलाई मानसिक रूपमा स्वास्थ्य राख्न नियमित रूपमा दिनदिनै पाँचवटा कार्यहरू के के गर्छु भनेर सोच्नुहुन्छ होला यदि तपाईँले खासै केही गर्नुहुँदैन भने पनि अबदेखि सोचेर पाँचवटा कार्यहरू उल्लेख गरेर आफ्नो दैनिकीमा ढाल्नुहुन्छ भन्ने आशा राख्दछौँ अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ आजको साइक विज्ञान टिप हामी क्लिनिकल साइकोलोजिस्ट कृष्णा घोष विष्टबाट लिन्छौँ उहाँ मानसिक अस्पताल पाटनमा कार्यरत हुनुहुन्छ आउनुहोस् उहाँको टिप सुनौ म सानो एउटा कोट भन्छु होइन जुन कि आज मात्रै मैले पढेकोमा उहाँले एकदम राम्रो कुरा भन्नुभएको छ वेन वी टक होइन हामी बोल्दाखेरि हामीले त्यही चीज बोल्छौँ जुन चिज हामीलाई ज्ञान हुन्छ तर इफ विसन प्रबेब्ली हामी न्यु चिजहरू नयाँ चिजहरू वी क्यान लर्न सो लिसनिङ इज भेरी इम्पोर्टेन्ट लाइक द भेरी थिम अफ यर प्रोग्राम वी लिसन इट रियली मेक्स सेन्स होइन त्यही भएर सुनिदिनुहोस् छिमेकीमा आफ्नो कुनै आफन्तमा नजदिकैको कुनै मान्छेलाई कुनै स्वास्थ्य मानसिक स्वास्थ्य सम्बन्धी कुनै समस्या छ भनेपछि रेफर गर्नुस् ठाउँमा तपाईँहरूले पनि अवेरनेस क्रिएट गर्न सक्छ हामी गभर्मेन्टमाथि मात्रै डिपेन्डेन्ट हुने कुनै कारण छैन जस्तो यो नयाँ प्रोग्राम स्टार्ट गरेछ एन्ड दे हेभ मेड लट अफ एफर्ट होइन प्रब्लि दे डोन्ट हेभ एनी काइन्ड अफ इन्ट्रेस्ट इन्ट्रेस्ट भन्दाखेरि फाइनेन्सियली प्रब्लि दे आर नट बिङ सपोर्टेड बाई मोस्ट अफ दी हुन्छ नि अब गभर्मेन्टले पनि सपोर्ट गराएन उनीहरूको आफ्नै इन्ट्रेस्टबाट उहाँहरूले गर्नुभएको छ अवेरनेस क्रिएट गर्ने काम गरिरहनु भएको छ भने तपाईँहरूले पनि गर्न सक्नुहुन्छ आजको टिपले तपाईँलाई पक्कै पनि मद्दत हुन्छ भनेर आशा गर्दछु धन्यवाद क्लिनिकल साइकोलोजिस्ट कृष्ण घोष विष्टलाई साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सभा पाँचदेखि छ बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै बेलामा पनि टिपाउन सक्नुहुन्छ हामी महिनाको दुईवटा शनिबार एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ र आउने कार्यक्रममा हामीसँग एक विज्ञ आउनुहुनेछ मानसिक स्वास्थ्य सम्बन्धी समस्या छन् भने हामीलाई पत्रचार गर्नुहोला हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साइक विज्ञान डट कम एमएनओ जेआइजिवाई एसए एट साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सय अन्ठानब्बे साठी बयानब्बे आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कम सँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लुडब्ल्यु डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा आर्ट साइक फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा नयाँ वर्षमा गरिने संकल्पको बारेमा कुरा गर्यौँ भने दोस्रो खण्डमा कसरी आफ्नो दिमागलाई स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा छलफल पनि गर्यौँ र अन्त्यमा साइक विज्ञान टिप क्लिनिकल धन्यवाद साथीप सुस विशेष धन्यवाद अर्क शनिवार मनोविज्ञान रनसिक स्वास्थ्य संबंधी रोचक सामग्री लियाने आज को